सोच छ्य सत्य निर्विकन मनमा विश्वास चा। गीत छीत छह को रंग खोज छोज छबर छो रेडियो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 हामी कार्यक्रम स्पर्शमा विभिन्न साहित्यकारहरूका उत्कृष्ट गद्य सामग्रीहरूको वाचन मार्फत तपाईँहरूको मन मस्तिष्कलाई स्पर्श गराउने प्रयास गर्ने गर्छौँ अझ बनाऊ तपाईँहरूको यो कालीन बसालाई सुमधुर अनि भावनामय बनाउने प्रयास गर्ने गर्छौं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 कार्यक्रम स्पर्शमा यहाँलाई स्वागत छ धन्यवाद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 बिहान सबेरै उठेर श्यामाले नित्य कर्म सकेर घरमा कसिङ्गर लगाइन् दैलो अगेनो पोतिन् अगेनो बालेर अह अह गर्दै खोक्दै पदेरातिर लागिन। मोहनले श्यामा गएको थाहा पाए श्यामाको खोकीले नै उनी सधैँ बिउजने गर्थे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 कैंचलको फ्यानमा श्यामाले रोमाइको भात पकाएकी थिइन् सालका पातका टपरामा धानको भात पस्किन् पच्चिस तिस टपरा भात पस्किन् भातमै दाल हालिन् भातको टपरामै फिलुङ्गेको धुले अचार हालिन् सबै हलि रोपहार बासेले हात धोएर कैचलको फेदको ठुला ढुङ्गामा बसे मोहनले पालै पालो सबैलाई टपरा भरिभरि भात राखिदिए आफूले पनि एक टपरो लिए श्यामालाई एक टपरो दिए खान भने खडकुडाको भात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 असार महिनामा रोपेको धान कात्तिकमा पसाउँछ कुर्रा कुर् गर्दै हँसिया चलाउँदै धान काट्न थाले खाजा खाने बेलामा स्यामाले उसिनेका मकै र मोही खेतालालाई दिन् कैँजाले नेरी कुलप्रसादले रोपेको चौतारामा बसेर शीतल ताप्दै सबैले खाजा खाए मोहन र श्यामाले पनि खाए रोप्नभन्दा काट्न छिटो हुँदो रहेछ हलार्ने कैंजचल को फेत को चीसो पानी खाते भं अर खेतालाध दिए बाख्रा हुने बेल में बीस पच्चीस मुरी धान फलने खेत को धान पंद्रह जना खेतालाले खेताला काटि सके आदरणीय श्रोताहरू तपाईँ सुन्दै हुनुहुन्छ रेडियोभिजन एकानब्बे दशमलव छ मेका हर्षको तरङ्गमा लगइन गरेर संसारभर एकैसाथ सुनिरहनु भएको छ हामीलाई त्यसै हामीलाई विभिन्न एन्ड्रोइड एप्लिकेसन मार्फत पनि सुन्न सक्नुहुनेछ हाम्रो पात्र एप्लिकेसनभित्र पनि रेडियोभिजनलाई लाइभ सुन्न सक्नुहुनेछ त्यसै नेपाली अडियो बुकभित्र रेडियोभिजनलाई सुन्न सक्नुहुनेछ अनि कार्यक्रम स्पर्शका प्रत्येक श्रृङ्खलाहरू पनि नेपाली अडियो बुक एन्ड्रोइड एप्लिकेसनभित्र पाउन सक्नुहुनेछ तो है तेरे तेरे देखो देखो ना देखो ना तेरे मेरे मिलन की श्यामा र मोहन जनाको परिवार छ आजका दिनसम्म उनीहरूलाई कुनै कठोर शारीरिक रोगले भेटेको छैन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 भात मुसे अफसानी हाले छिटो छिटो पाँच गाँस खाएर पानी अचाए अनि सुरेले बिस्तारै बात मार्दै भात खाना थाले श्यामालाई पनि तिमी पनि बस्छ न भने श्यामाले मोहनलाई थपेर आफू पनि खाना बस्छन् आनन्दले जनाले बिहानको भोजन गरे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 संयुक्त अधिराज्य पुँजीवादी मुलुक हो त्यहाँ प्रत्येक जागिरदारलाई ब्याङ्कको ऋण सुविधा छ प्रत्येकले घर गाडी टीभी किन्न जे गर्न पनि ऋण प्राप्त गर्न सक्छ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 उनका पच्ची पी छटपटे कामी हिड़्य मदन प्रहले गोपीचंद धन्यवाद दिए बेला समाप्त गोपीचन्दले समाजको विकास र अहिलेको युरोपको सामाजिक जीवनको बदलिँदो झलक बताउँदा औद्योगिकरणले पुर्याएको सामाजिक वितण्डाको बारेमा पनि केही सुनाए तर हाम्रो समाजलाई कसरी सामाजिक सद्भाव नबिगारिकन उन्नतिको शिखरमा पुर्याउन सकिन्छ भन्ने कुरो त्यो दिन भन्न भ्याएनन् त्यो कुरा मोहनलाई खड्कियो श्यामालाई पनि जानु जानु लाग्यो अर्को दिन श्यामा र मोहन बिहानको खाना खा, साना खाएर वस्तुभावलाई घाँस पानीको व्यवस्था गरेर उही विदेशकै कुरा सुन्न गए गोपीचन्दको घरमा मोहन पुगेपछि उठ्दै गोपीचन्दले भने ए काका काकी दुवैजना पो आउनु भएछ लु बसौ भन्दै उहाँले मोहनलाई खाटेमा बसाए श्यामा गोपीचन्द कि आमा, गोपी आमा जानुकालाई ढोगेर उनकै छेउमा बसिन् सिक्वामा गुन्द्री ओछ्याएर त्यसमाथि राडी ओछ्याइएको छ आठ दश जना मान्छेहरू त्यहाँ बसेका छन् जानुकासित खाटेमा पाँच सातवटी आइमीहरू बसेका छन् गोपीचन्द बस्ने खाटमा पनि पाँच छ जना गाउँले लोग्ने मान्छेहरू बसेका छन् विभिन्न ठाउँका कुरा हुँदै गए गोपीचन्दको टारबारीमा याक चोरी, भेडा च्यांग्रा बाख्राको ठूलो हुल देखियो हिउदको मैना हुनाले टार खाली नै थियो जम्मा तिन पुच्छर वस्तु भाउका पाँच छवटा भोटे कुकुरका साथ जोन्देन जो का गोवा र फोन्देन काजीका साथमा आठ दसजना थाक्से भोटे पनि थिए गोवाहरू आँगनमा आए जानुकाले ओलाङचुङ गोलाका गोवालाई चिनिहालिन् ए गोवा नानी पो आएछन् बस्छ है भन्दै उनीहरूलाई बस्न गुन्द्री बुहारीहरूलाई निकाल्न भनिन् उनीहरू आगनमा बसे त्यसपछि चिना पर्ची सुरु भयो गाउँलेहरू सबैले गोवार र चिने कारण वर्षनी हिउँद हिउँदमा उनीहरू यसै गरी माथि हिउँदको जाडो छल्न र बेसीको घाम ताप्न आफ्ना वस्तुहरू साथ हिमाली भेगबाट अमाली भेगको तल्लो भागमा उर्लने गर्छन् गोवाहरू आगनमा बसे याक नाक चौरी च्यांग्रा, भेडाहरू टारमा खर्किए गोवाले उनका कामदारहरूलाई पशुमा लादिएका भारी बिसाउन भने मोहन श्यामा गोपीचन्द जानुका सबै टारतिरी लागे अबु चौरीले त भारी बोकेको पो जानुकाको नाति आदित्यले चौरीलाई हेर्दै भन्यो गोवाले सम्झाउँदै भने यो नानी के भन्छ हाम्रोमा भारी बोक्ने यिनै याक नाकका चौरी भेडा च्याङ्रा त हुन् चार माना मानादेखि एकमुरीसम्म बोक्छन् हामी याक र नाकमा चढेर हिमाल वार पार गर्छौ यी सबै जनावरमा उसको जीव अनुसार नुन ल्याइएको छ यहाँ नुनमा चामल साटेर लान्छौँ हामीहरू यसो भन्दै गोवा हासे गोवा हाँस्दा सेता दाँत राम्रा देखिए त्यसमा सुन जोडेका साह्रै राम्रो देखियो जानुका आँगनमा ठुल्ठुला मान्द्रा ओछ्याइए मान्द्रामा नुन ल्याउँदै खन्याउन थाले साना च्याङ्राले पाँच माना बोक्छ गोवाको कामदारले भने अनि ठुलो याकले कति बोक्छ गोपीचन्दले सोधे ठुलो याक र नाकले त पन्ध्रदेखि बिस सम्म बोक्न सक्छ गोवाले उत्तर दिए भेडाले कति बोक्न सक्छ फेरि गोपीचन्दले सोधे भेडाले पनि त्यस्तै हो पाँच मानादेखि बाह्र मानासम्म सजिलै बोक्न सक्छ प्रत्येकले गोवाका कामदारले हाँस्दै भने गोपी ज समाजशास्त्र अध्ययन गरेको मान्छे उनले नेपाली समाजको प्रत्यक्ष अध्ययन गरेका भने थिएनन् समाजको ढाँचा देखेका थिए तर अध्ययन गरेका थिएनन् उनलाई अहिले गोवालाई देखेर र भेडा च्याङ्रा याक र चौरीले भारी बोकेको देखेर परम्परागत यातायातका साधनको बारेमा जान्ने इच्छा भयो त्यसैले उनी गोवासित भित्री कुरा जान्न सोध्न थाले गोवाई तपाईँहरू सामान सधैँभरि पशुहरूबाटै बोकाउनुहुन्छ हामी थोरै थोरै आफै बोक्छौँ अलि धेरै भए भरिया त्यो त्योभन्दा धेरै भए याक नाक चौरी र खचडबाट ओसार पसार गराउँछौँ यस्तो हिउँद र वर्षा यममा गोठै सार्न पर्दा हाम्रा सबै पशुहरूमा उनीहरूको तागत हेरी सामान बोकाउँछौँ यो कहिलेदेखिको चलन होला गोपीचन्दले सोधे त्यो त म पनि बताउन सक्दिनँ तर हाम्रो हिमाली क्षेत्रतिर यस्तै चलन छ उता हिमालपारी भोरतिर वर्षामा सामान लिन जाँदा यताबाट उता पशुबाटै अन्न बोकाएर लान्छौँ यता ल्याउँदा नुन र जडीबुटी बोकाएर ल्याउँछौँ उताकाले अन्न लिएर नुन दिन्छन् यताकाले नुन लिएर अन्न दिन्छन् हामी त्यसै पेसाबाट आफ्नो जीवन निर्वाह गर्छौँ त्यसबाहेक गलैँचा राडी पाखी छेरा लुकुनी स्वेटर समेत बनेर हामी व्यापार गर्छौँ पशुमाललाई हिमाल पारी हिमालवारी आदि ठाउँमा हामीले हिँडाउनु हिँडाइरहनुपर्छ कारण उनीहरूको आहाराको लागि अहिले हिउँदमा माथि हिमालमा सबै चरणहरू हिउँले ढाकेर सेताम्मे छन् यो समयमा यता बेसीतिर अझ सक्ता मालतिर के भन्छ तराईतिर चरणहरू खोज्दै हामी पशुधनलाई डुलाउन लान्छौँ पछि बर्खा लागेपछि हिमालको तल्लो भेकका नागीहरूको हिउँ पग्लिन्छ ना त्यसपछि झन्डै छ महिनालाई त्यहाँ तिङ्गिरीका फाँटहरूमा घाँस पलाउँछ सबै पशुधनहरू बलिया मोटा हुन्छन् त्यो बेला हामी औलतिरका पशुहरू सबैलाई माथि लेखतिर लैजान्छौँ जताततै घाँसै घाँस चरणै चरण यही चलन त्यही बेलादेखि हाम्रोमा चलेको भन्थे हाम्रा बाले बाजेले बाजेका बाले भन्थे यस्तै यस्तै पुर्खाले भन्थे गोवाले गोपीचन्द्रतिर हेरेर टोपी हातमा लिँदै हाँसेर उनको बोली बिर्साए मोहनले सबै कुरा जाने कति त कुरा बुझेकै थिए तर पशुमध्ये घोडालाई भारी बोकाएको त थाहा थियो तर भेडा च्याङ्रा याक नाकलाई भारी बोकाएको थाहा थिएन आज गोवाले भनेको सुन्दा त उता माथि त चलनै रहेछ भन्ने थाहा भयो श्यामातिर हेरेर घर जाने इसारा गरे उनी उठे त्यसपछि श्यामा पनि उठिन् गोपीचन्दसित विदा मागेर उनीहरू आफ्ना घरतिर लागे श्यामा र मोहनले उनीहरूको घरको हेरचाह गर्न उनको भतिजो रेनुला जिम्मा लगाएर यसो हिउँदमा विराटनगरतिर घुम्न निस्के आफुलाई बाटामा चाहिने सामल तुमल आफैले बोके धरानमा नुन लिन जाने गाउँलेहरूसित हिँडे एक दिन दुई दिन तीन दिन गर्दै बल्ल बल्ल चार दिनका दिन धरान पुगे धरानमा रामलखन मारवाड़ीकोमा बसे उसित उस मोहनका बाबुका पालादेखिको चिना पर्ची थियो त्यसैले रामलखनले मोहनलाई देख्ने बित्तिकै हार्दिकता देखाएर बस्न भने बस्नेको व्यवस्था मिलाइदिए मोहन र श्यामा ढुक्क भएर धरान बजार घुम्न थाले धरान बजार घुम्दै जाँदा मोहनलाई पहिलेको भन्दा केही फरक लाग्यो बाटा पनि निकै ठुला घर पनि टिनका छानाका भन्दा मुन्डा घर धेरै पानी खाने धाराहरू बेगले, बिजुली बत्तीले रातमा झिलेमिली दिउँसो पनि ठुल्ठुला दोकान र होटलमा बिजुलीका पंखा घुमेका होटलमा खानेहरूको संख्या बढेको सबै कुरामा धरान परिवर्तन भएको पाए उनीहरूले होटलमा अचेलभरि जुसुकैले लुकाएको त कुरै छोडौं बुढ जुत्ता लगाएर भात खाएको देखेर श्यामालाई अनौठो लागेछ र मोहनसित सोधिन् होइन हो धनका बाबु अचेल होटलमा सबैले भात खान थालेछन् त अब जमाना फेरियो अब सफा सुगरको मात्र कुरा आयो राम्रो स्वास्थ्यकर खाने कुरो होटलमै पाइन्छ यी हाम्रै हेर न हामी दुईजनालाई बाटाभरि तिमीले भात पकायो कता चुलो कता चम्को कता दाउरा कता पानी कता आगो कति झन्झर थियो यो होटलमा बस्न पनि पाइने खान पनि पाइने रूपयाँ भए भयो अनि गाउँमा त आफ्नो संस्कार संस्कृति बचाउनु पर्छ भन्छन् त श्यामाले सोधिन् ती त नेताका कुरा हुन् उता पश्चिमाहरूले यताका मानिसहरू अझै बाह्रौं तेह्रौं शताब्दीका जस्ता छन् भनेर यहाँ हाम्रा मानिसहरूको नाङ्गो रूप विदेशमा पुर्याउने गरेका योजना मात्र हुन। विश्व अहिले एक परिवार भइसकेको छ महनले हाँस्दै भने त्यो नाङ्गो रूप उनीहरूले उता लगेर देखाउँदा के पाउँछन् उनीहरूले आनन्द पाउँछन् उनीहरूसित उनीहरूको आफ्नो भन्ने केही छैन उनीहरूले आधुनिकताका नाममा सबै बिर्सिसके अत्यन्त व्यक्तिवादी छन् उनीहरू चरम उपभोक्तावादी छन् उनीहरू उनीहरूको संसारमा बाँच्न अति महँगो छ यो कुरा मलाई गोपी बाबु र अन्य थुप्रै पश्चिमी देश घुमेरा आउनेले बताएका छन् यस विषयमा अरू विद्वानहरूलाई फेरि सोधौंला यति बुझिराख कि अहिले कुनै थर जात वण कसैको पनि निजी भन्ने संस्कार संस्कृति धर्म हुँदैन यो सब मान्छेका टाउकेहरूले मान्छे मान्छेमा मां ल्याएको विभेद मात्र हो महनले कुरो टुङ्ग्याए चिया खाऊ भनेर श्यामाको ध्यान चियातिर लगाए चंचल है तेरे नैना, देखो ना, देखो ना, चिया को चुस्क लिं मोहन धरान को सुनसरी होटल को छत बारान शहर थाले श्यामा पनि लोग्ने सितै परपर हेर्दै चिया खाँदै गर्न थालिन् उनीहरू सितै होटलमा बसेका आफूलाई समाजवादी नेता भन्न रुचाउने अम्बिका साभा पनि चियाको सुस्की लिँदै त्यहाँबाट धरान सहर हेर्न थाले उनीहरू बीच कुराकानी भयो चिना भयो चियाको चुस्की लिँदै अम्बिकाले भने मोहनजी यो देश बर्बाद हुने भयो यी सड़कमा कुदेका र गुडेका बस ट्रक जिप ल्यान्डओभर स्काभेटर र यी अनगिन्ती मोटरसाइकल भ्यान सबै पेट्रोल र डिजेलले चल्छन् यहाँका होटलदेखि लिएर सानोभन्दा सानो, सानो चिया दोकानमा पनि एलपी ग्यासको चुलो छ मिल फ्याक्ट्रीमा हाल्ने इन्धनमा पनि पेट्रोल डिजल नै चाहिन्छ यी चा। सबैलाई चाहिने इन्धन सबै भारत र अरब देश खाडी मुलुकहरूबाट आउने गर्छ त्यो सबै डलरमा तिर्नुपर्छ यो यस देशले थाम्नै नसक्ने ठुलो खर्च हो एउटा कुरो सम्झना आयो अघि विक्रम दुई 2012 बाह्र सालतिर सन्त लामा झापा इलामको बडा हाकिम हुँदा दार्जिलिङतिरबाट पशुपति नगर हुँदै इलाम बजारमा जिप र ट्रकहरू ल्याएछन् ती गाडीहरू देखेर गाउँका सिधा मन भएका कन्काइका कञ्चन मन भएका बुढी आइमीहरूले फूल अक्षताले ती गाडीलाई पुजेर भनेका थिए लौ यत्रा यत्रा घरभन्दा ठूला गाडीहरू यहाँ ल्याएछन् अब यिनीहरूलाई के खुवाउने हो थोरै घाँसले पुग्दैन त्यो बेला ती बुढीआमाहरूका कुरामा सबैले हाँसो उडाएका थिए तर त्यो साँचो थियो आज तिनको आहारा बाहिरी मुलुकबाट सुनमा साटेर ल्याउनु परेको छ अम्बिकाले धेरै पीर मानेर उनको कुरा पोखे अर्को उपाय के छ त नेताज्यू मोहनले प्रश्न गरे अम्बिकाले आँखामा लगाएको चस्माको नाक माथिको भागमा समातेर उत्तरतिर सर्दो खोलो हुँदै साँगुरी भन्ज्याङतिर हेरे चस्मा जेबी रुमालले पुसे अनि के के सोचेर चस्मा फेरि लगाए उनले मोहन र श्यामालाई हेरेर सोधे तपाईँहरूसित कुरा भए तर राम्रो परिचय त भएको छैन नि यस्तै होटलमा बस्ने साथी ठानेर कुरा गरे ठिकै छ त हाम्रो घर आठ होडा हो जिल्ला पहिले धनकुटा भन्थे अहिले तेह्रथम जिल्ला हो हामी यसो धरान विराटनगर घुम्न आएका हिउँदमा पहाडको जाडो छेलाौँ भनेर साधारण चिना पर्ची त अघि नै भएकै हो तपाईँको घर चाहिँ कहाँ भन्नुभयो मोहनले थपे मेरो घर ताप्लेजुङ जिल्लाको तोप्केगोला छेउको सावा दिन हो हामीलाई सावा भन्छन् यस्तै हो म पनि काठमाडौँतिर हिँडेको यसो सानोतिनो राजनीति गर्छु नेताहरूलाई भेट्न काठमाडौँतिर हिँडेको अम्बिकाको मान्छेले उनलाई बोलायो उनी लो अब भनेर हिडे मोहन र श्यामा चिया पिउँदै छतको कुर्सीमा बसेर धरान बजार सबैतिर हेर्न थाले मालतीका श्रीमान नगेंद्र बहादुर थापा विराटनगरका मानिएका मानिस सुन। बिहान मोहनहरू पुग्दा उनी बाहिर निस्किसकेका थिए बेलुका चार बजेतिर उनी पोखरिया घरमा पुगे उनले मोहनलाई देख्ने बित्तिकै अहो मोहन, मोहन भाइ पो कहिले कतिखेर एक्लै कि दोक्लै आदि सोधे मोहनले हाँस्दै जवाफ दिए आजै हो दोक्लै आएको छु लु राम्रै भयो अब केही दिन यहीँ बस्नुपर्छ यहाँ अहिले जातीय कुरा उठेर उखपात भएको छ मा हातमुख धोएर आउँछु अनि कुरा गरौँला नगेन्द्र स्नान घरतिर बसे मोहन बैठकमै बसेकै थिए त्यहीँ बसे केही दिनपछि नगेन्द्र फेरि बैठकमा आए मालवतीले दुई कप चिया ल्याएर राख्दै भनिन् हजुर त कता कता जानुहुन्छ ज्वाइँ बहिनी बिहानै आठ बजे नै आएका छन् त्यहाँ विराटनगर रानीमा एउटा काम परेर गएको दिनभर नै लाग्यो आउँदा आउँदै ढिला भयो यसो फोन गरेको भए त भइहाल्थ्यो नि मोबाइलको जमाना छ त्यसै धुमधुम त बस्ने हो र नगेन्द्रले हाँस्दै भने नगेन्द्र हातगोडा धोएर चङ्गा भएर आए उनी राजनीति खेलाडी थिए उनी आफूलाई समाजवादी भन्थे तर अहिले देशमा आएको संघीयता र जातीयताको कुराले उनलाई धेरै पिरेको थियो त्यसैले उनको दिमाग चाटेको थियो कहीँ कुनै पुस्तकमा पनि यस्ता कुरा लेखिएका थिएनन् त्यसैले उनलाई यो समस्या ठूलो भएर आएको थियो मोहन पनि पढे मान्छे हुनाले उनले उनीसित कुरा निकाले तपाईँलाई यो अहिलेको संघीयता र जातीयताको बारेमा कस्तो लाग्छ यसैले हाम्रो दिमाग चाटिरहेको छ मोहनले हाँस्दै भने यसमा दुःख मान्ने र पीर मान्ने हाम्रो देशमा आएको परिवर्तन एउटा राजनीतिक बाड़ी जस्तो छ नेपाल राष्ट्रका एकीकरणका मूल शक्तिहरू गुरूङ मगर खस र ब्राह्मणहरू हुन् पछि थारू र लिम्बूहरू समेटिँदै कुमाई र गढवाली समेत समेटिएका हुन् सेन राजाहरूको पनि योगदान छ तर आज तिनै जात र थरका मानिसहरू राष्ट्रलाई टुक्र्याएर साना साना खडा गर्न खोज्दैछन् यो नेपालका नेपाल जात जातिहरूले उठाएको प्रश्न होइन पृथ्वीनारायण शाहले नयाँ नेपालको एकीकरण गरेको बेलामा यो देशमा चार वर्ण र छत्तीस जातका मानिस बसोबास गर्थे त्यसैले उनले आफ्ना दिव्य उपादेशमा यो चार वर्ण छत्तिस जातको फुलबारी भने अहिले पनि कुरो उही हो समय बलवान छ तर त्यो बलवान समयसित खेल्न सक्ने नेता बलवान हुन्छ तपाईँ नेताहरू जनताको चाहना अनुसार उनीहरूका हृदयमा पस्नुहोस् त्यसअनुसारका योजना ल्याउनुहोस् त्यसो भयो भने यी तमाम समस्याहरू सुल्झन सक्छन् अहिले समस्या भनेको अन्तर्राष्ट्रिय गैर सरकारी संस्थाले जन्माएको समस्या हो सम्पूर्ण अन्तर्राष्ट्रिय गैर सरकारी संस्थाहरूका क्रियाकलापहरू एकद्वार प्रणाली मार्फत सरकारले नियन्त्रण गरेर काम गर्यो भने यो समस्या नै केही होइन अधिकार बाँडफाँडको कुरा हो समाजवादी पद्धतिमा स्वत अधिकारहरू बाँडिन्छन् देश दशमीस वर्षमै समुन्नत हुन्छ राजनीतिज्ञ मलाई सोध्नुहुन्छ भन्दै मोहन भन्न थाले हेर्नुहोस् सबै कुरालाई मसिनिएर सोच्नुपर्छ जस्तो प्राकृतिक बनावट छ जस्तो हावापानी माटो छ त्यस्तै किसिमको जीवन पद्धति अपनाउनुपर्छ नेपालको भौगोलिक अवस्था हिमाली पहाडी र तराइली छ उच्च हिमाली क्षेत्रमा प्राय हिउँ जमिरहन्छ त्योभन्दा केही तर चरणहरूमा हिउँदमा मात्र हिउँ पर्छ मध्य पहाडी भागमा ठिक्कको हावापानी छ हिउँदमा कहीँ निकै जाडो हुन्छ भने बेसीहरूमा घाम ताप्न अनुकूल हावापानी हुन्छ तराईमा वर्षामा निकै गर्मी हुन्छ भने हिउँदमा ज्यादै घुमाइलो र रमाइलो जीवन बित्छ हिउँदमा हिमाल पहाड सबैतिरका मानिसहरूका खानपान रहन सहन सबै भौगोलिक वातावरणले निहित हुन्छन् र भूबनट अनुसारको सामाजिक व्यवस्था राजनीतिज्ञहरूले लागू गर्न सकेमा यो संसारमा सुखै सुख हुन्छ मोहनले नगेन्द्रलाई यसोभन्दा उनी धेरै ध्यान दिएर रा सुनिरहेका थिए मोहन रोकिएपछि निकै बेरसम्म उनी बोलेनन् मोहनलाई हेरि मात्र रहे मालतीले शान्तपनलाई भङ्ग गर्दै भनिन् बल्ल बल्ल कति वर्षमा भेट हुनु भएको छ आफ्ना व्यवहारका सुख दुःखका कुरा गर्न छोडेर के यो सधैँ राजनीतिको मात्र कुरा होला र तिमी चुप लाग सुख दुःखका कुरा त भएकै छन् नि यो अहिलेको राजनीति खजमजिएको बेलामा राजनीतिकै कुरा गर्नुपर्छ क्या तिमी त्यति परको कुरो बुझ्दैनौ बरु हाम्रा कुरा सुन न नगेन्द्रका कुरा सुनेपछि मालती श्यामासित भित्र बात गर्न थालिन् एता मोहन र नगेन्द्र फेरि कुरा गर्न थाले मोहनले धेरै पहिले सोचेर सुनेर पढेर बुझेर नेपालको लागि एउटा समाजवादी राष्ट्रिय धारणा मस्तिष्कमा बनाएका थिए एउटा अठोटपूर्ण निर्णय बनाएका थिए यो मुलुकलाई सुन्दर र सभ्य बनाउँदै बनाउने उनको कल्पना थियो तर त्यसलाई उनले मनको मनैमा राखेका थिए आज समाजवादी नेता ठानिने नगेन्द्र थापासित उनले उनको काल्पनिक समाजवादको नीति सुनाउने विचार लिए उनले नगेन्द्रसित भने म मसित यो देशलाई विकास गर्ने एउटा समाजवादी योजना छ म भनौँ ए तपाईसँग त्यस्तो योजना छ भने बताउनुहोस् न त्यो योजना ठीक रहेछ भने त हामीले खोजेकै त्यही हो नगेन्द्रले भने त्यसो हो भने म भोलि सबै तपाईँलाई बताउँछु आज बेला बित्यो भोलि पर्सि दुई तिन दिन लगाएर म मेरो काल्पनिक समाजवादी सिद्धान्त बताउँछु आजलाई यही यी कुराबाट बिट मारौ महनको कुरोले नगेन्द्रले माने मालतिर श्यामा भित्र भान्सामा खाना पकाउँदै थिए मिठा मिठा बास्नाले मोहन र नगेन्द्रको ढाडा शक्तिलाई उतैतिर तान्यो हाम्रा ज्ञानेन्द्रीयहरूले हामीलाई सृष्टिदेखि नै निर्देशित गर्ने गरेका छन् उनीहरूकै निर्देशनमा बास्ना लिँदै रस चाख्दै चपाउँदै अनि आनन्दसित खाना खाएर उनीहरू सुते बिहान चारै बजे उठेर उनीहरूले नित्य कर्म गरे सूर्यलाई नबन गरे म तराईबाट आफ्नो विषयवस्तु राख्न चाहन्छु मनले प्रस्ताव राखे नगेन्द्रले हाँस्दै भने भइहाल्छ नि नेपालको तराई हालमा लगभग एक सय किलोमिटर लामो र सरदर चालिस पचास किलोमिटर चौडा छ हाम्रा देशका ठूल्ठूला नदीहरू पूर्वबाट गन्दा कोसी गण्डकी र कणाली छन् अहिले हाम्रो देशमा पूर्व पश्चिम राजमार्ग बनेको छ यो मार्गले यातायातको सुविधा त दिएको छ तर यसले पारेको विनाश कसैले पनि सोचेको छैन नेपालीहरूका लागि एक फिटको बाटो किन चाहियो तराईका उब्जनी हुने मलिला जमिनहरूमा गिटी ढुङ्गा बालुवा ओछ्याएर अलकत्रे बाटा बनाएर यहाँको विकास कसरी भयो भन्नु उब्जनी हुने जमिनमा त उब्जनी भएको राम्रो तराईलाई विकास गर्न तराईकी श्रमशक्तिलाई विकास गर्नुपर्छ यातायातका लागि लामा र छोटा यातायातहरू छुट्याउनुपर्छ सहर बजारमा पिचरोड बनाउनु हुँदैन सहर बजारमा चिटिक्क परेका इटाका सड़क हुनुपर्छ तिनमा यातायातका साधनहरू याता याता गोरुगाडा राङ्गागाडा घोडाका एक्का रथ सम्पन्नी घोडा घोडा हात्ती ससाना भ्यान हुनुपर्छ गाडाका पाङ्रा चक्का काठ र लावरका ट्युबहरूका हुनुपर्छ बाटो खन्न अहिलेका जस्ता डोजर भ्याकुरहरू खन्न वा, वा निर्माण गर्न प्रयोग गर्नुहुन्न तिनले तराईको पत्रे चट्टानको माथिल्लो तह हुँदै तल्लो तहसम्म फोरिदिन्छन् जमिन पानी माथिल्लो तह सतहबाट तल्लो सतहमा पुग्छ भूमोट बिग्रन्छ जमिनको सतहको माया गर्नुपर्छ हाम्रो छातीले थाम्न सक्ने भन्दा ठूलो भार राख्यौ भने हाम्रा करङसमेत भाँचिन जान्छन् त्यस्तै हाम्रो तराईको सतहले थाम्न सक्ने यन्त्र मात्र हामीले मुलुकमा भित्राउनुपर्छ हामीले कमसे कम, कम खर्चबाट बढीभन्दा बढी फाइदा लिन सक्नुपर्छ मानवले सजिलै चलाउन सक्ने यातायातका साधनको प्रयोग गर्नुपर्छ जस्तो रिक्सा ठेला भ्यान गोरुगाडा राँगागाडा एकका, रथ हात्ती घोडा आदि यातायातका साधनहरू प्रयोग गर्नुपर्छ यसले गर्दा पृथ्वीको सन्तुलन रहिरहन्छ मुख्य कुरो पृथ्वीको इको सिस्टम बिग्रन दिनुहुँदैन हाम्रा सम्पूर्ण तराई बजारका बाटाहरूमा इँटा ओछ्याउनुपर्छ इसलिए हमारा ईटा उद्योग फस्टा यही काम पाशन एवं प्रक्रिया शुरू कर सबा ध्यान दूरने क्रा श्रम रमिक हो। जीवन निर्वाहका साधनहरू पहिलो प्राथमिकतामा राख्नुपर्छ प्रत्येक नेपालीले आफ्नो परिवारलाई खाना पुग्ने अन्न आफ्नै खेतमा उब्जाउनुपर्छ त्यसको व्यवस्था स्थानीय सरकारले मिलाउनुपर्छ राष्ट्रिय सरकारले भर दिनुपर्छ शिक्षाको जिम्मेवारी राष्ट्रिय सरकारले लिनुपर्छ स्कूलहरू मुलुकभर सरकारले चलाउनुपर्छ जन्मेका प्रत्येक व्यक्तिले अनिवार्य शिक्षा पाउने व्यवस्था हुनुपर्छ स्वास्थ्यका लागि सरकारले जीवनको सुरक्षा लिनुपर्छ खान लाउन शिक्षा र औषधिको जिम्मेवारी सरकारले लिनुपर्छ प्रत्येक साबालक नागरिकहरूले अनिवार्य काम गरेकै हुनुपर्छ मोहनका कुरा सुन्दा नगेन्द्रलाई साह्रो राम्रो र रा आनन्द लाग्यो उनका कुरा सुन्दा उनी भित्रभित्रै कस्तो गहिरो अध्ययन गरेका मान्छे रहेछन् महन्त भन्ने लागिरहेकै थियो यातायातको बारेमा तपाईँ के भन्नुहुन्छ भन्दै नगेन्द्रले प्रश्न गरे मोहनले पढेर कण्ठ पारेको पाठ सुनाए कुरा सुरु गरे छोटा दुरीका यातायातका साधनका बारेमा तराईका लागि भनिसके लामो यातायातका साधनका लागि मेरो जल योजना छ विश्व ब्याङ्क र हाम्रो प्राविधिकहरूका सहयोगमा कोशी गण्डकी र कणाली नदीका तराईमा निस्कने ठाउँमा ठुल्ठुला बाँध बाँध्नुपर्छ चुरे पहाड़को र तराईको सीमामा ठूल्ठूला नहरहरू तालको रूपमा पूर्वमा कोशीदेखि महाकालीसम्म बनाउनुपर्छ पूर्वमा मेची र पश्चिममा महाकालीमा मिलाउनुपर्छ वा पानी खसाउनुपर्छ त्यो विशाल जलराशिको ठाउँ ठाउँबाट नहर निकालेर खेतीयोग्य मलिलो तराईबाट लाखौं लाख मन धान गहुँ जौँ दाल सब्जी उत्पादन गर्न गराउनुपर्छ त्यो पोखरीका दक्षिण डिलबाट इटाका ठूल्ठूला सड़क बनाउनुपर्छ नहर वा पोखरीमा बग्न नदिन नहरका किनारमा ठूल्ठूला वृक्षहरू रोप्नुपर्छ ती बाटामा टाँगा रिसल्ला रथ आदि यातायातका साधनहरू चलाउनुपर्छ पहाड़का लागि तपाईंका के योजना छन् त नगेन्द्रले हँसिलो अनुहार लगाएर सोधे पहाड़को लागि पनि मैले नीति बनाएको छु सबैभन्दा पहिले पहाड़को लागि सोच्नुपर्ने मुख्य यातायात हो हजारौं वर्षदेखि पहाड़को यातायातको साधन मानिसको पिठ्यौ रहेको छ भनौ न भरियाबाट यातायातको काम गराउँदै आइरहेको छ मेरो समाजवादी नीतिमा भरिएका ठाउँमा मुख्य यातायातका साधन घोडा र खच्चरलाई प्राथमिकता दिएको छ तराईबाट माथि पहाड़को लागि घोडेटा बाटाहरू बनाइनेछ शरीरको मुटुबाट सम्पूर्ण शरीरको अंगहरूमा नसाद्वारा रक्त संचार गरिए झै जिल्लाका सदरमुकामबाट मानिसले खनेर बनाएका घोडेटो बाटाहरूमा रोडा ढुंगा बिछ्याएर रेश जस्ता बाटा बनाउनुपर्छ तिनै बाटाबाट प्रत्येक व्यक्तिका घर गर घरमा खेतखेतमा घोडाहरूबाट सामान ओसार पसार गरिनुपर्छ सा। थोर सामान बोक्न गोरु भेडा बाख्रा पनि प्रयोग गर्न सकिनेछ मानिसको श्रम खेतीमा लगाइनेछ र ढुवानी गराउन लगाइनेछ अहिलेको भरियालाई ढाकरबाट घोडाको पिठ्यौमा सारिनेछ खेतबारी जोत्नका सा। लागि पहिलेका जस्तै सखुवाका हला र बकैनाका जुवाको प्रयोग गरिनेछ खेत जोत्न प्रत्येक व्यक्तिलाई सिकाइनेछ मकै गोड्न धान रोप्न दाइँ गर्न प्रत्येक व्यक्तिलाई सक्षम बनाइनेछ सोह्र वर्षसम्मका प्रत्येक व्यक्तिलाई शिक्षा अनिवार्य गरिन्छ त्यसपछि इच्छा र योग्यता अनुसारको शिक्षा लिन बाटो खुल्ला गरिन्छ शिक्षाका लागि कुनै पनि व्यक्तिको व्यक्तिगत खर्च हुने छैन शिक्षा सम्बन्धी सम्पूर्ण खर्च राष्ट्रले बेहोर्नेछ शिक्षा प्राप्त गरिसकेपछि त्यो योग्य व्यक्तिले उसको क्षमता अनुसारको सेवा राष्ट्रलाई दिनुपर्छ सेवा दिए व्यक्तिले पारिश्रमिक दिइनेछ स्वास्थ्यको लागि राज्यले जिम्मा लिन्छ कीटनाशक औषधिहरूको पनि प्रयोग गरिने छैन खेतबारीमा मुलुकमा जे उब्जनी हुन्छ सबै गोबर मल अर्गानिक मल प्रयोग गरेर गरिन्छ भनौँ न पर्यावरणलाई पनि राम्रो ध्यान दिइनेछ यी राजनीतिका कुरा गर्नेहरूका कुरा कहिल्यै सिद्धिँदैनन् मालतीले श्यामातिर फर्केर भनिन् श्यामाले दिदीलाई हेरिन् राम्ररी हेर्दा मालतीका अनुहारमा धेरै प्रकारका छिर्का मिर्का फेला परिन् ती अनुहारका छिर्का मिर्काभित्र उनले मालतीलाई पढिन् मालती भने बात्ती कातिरहेकी थिइन् उनलाई लाख बात्ती बाल्ने इच्छा छ भगवान् पशुपतिनाथलाई खुसी पारेर उनका अनुभवग्रहबाट पति नरेन्द्रलाई राष्ट्रको ठुलो नेतामा पुर्याउने उनको इच्छा छ लोग्ने ठुलो पदमा पुगेपछि स्वतः आफूलाई मान सम्मान पाउने कुरामा उनी विश्वस्त छिन् बाती कात्ते मालतीले भनिन् श्यामा के गर्नु र तेरा भिनाजु यो राजनीति भनेर उतिखेरदेखि हिँडेका अहिलेसम्म हिँडेकै छन् तर के भएर हो सफल भएकै छैनन् त्यसकारण यो साल चाहिँ सफल पार्ने भनेर शिव पुराण साङ्गेका दिन लाखबत्ती बाल्ने विचार लिएकी छु शिव पुराण लाख बत्ती बालेपछि त कस्तो भगवान् खुसे नहोलान् त यति भनेर उनी चोप लागिन् टेबलमा सजाएर राखेको ऐनामा आफ्नो अनुहार हेरिन् सानो काँयोले अलिअलि नमिलेको कपाल मिलाइन् सिउँदोमा सिन्दुर छँदै थियो त्यसलाई पनि मिलाइन् फुल्टिन र कपी पनि मिलाइन् थाक्रो काँयो खोची कन्कर्नो नङ्कट सबै आफ्ना ठाउँमा मिलाएर सजाइन् श्यामाले दिदीले टेबलमा राखेका सामानहरू हेरिरहन् उनलाई फुलदानीमा राखेको प्लास्टिकको नक्कली फुल टेबलमा राखिएको नक्कली केराको काहीँ नक्कली पुतलीहरू देखेर त्यसै त्यस्तै नरमाइलो लाग्यो उनी मनमा नै सोच्न थालिन् एक यो मानव समाज सबै, सबै सक्कलीबाट नक्कलीमा परिणत हुन्छ होला फेरि अर्को मनले सोचिन् सूर्य चन्द्र त नक्कली हुन सक्दैनन् सूर्य चन्द्र नै तर नक्कली बनाएर मानिसले आकाशमा हिँडाउन पक्कै पनि सक्दैन मानव त यो धरातलमा मात्र सीमित छ उसको शक्ति ठूलो भए पनि पृथ्वीकै सृष्टि गर्न त सक्दैन यो प्रकृतिको सुन्दर सृष्टि जस्तो सृष्टि मान्छेले गर्न सक्दैन कारण गुलाबको फुल जस्तै सुन्दर प्लास्टिकको फुल बनाए पनि त्यसमा स्थिर बासना मान्छेले हाल्न सक्दैन सित कुरा गर्दा श्यामालाई विराटनगरको भन्दा तेह्रथुम आठ साई त्यसमा पनि होडैको धेर सम्झना आउँथ्यो उनलाई त्यो उनीहरूको घरदेखि तल सलल सुहाँ सुहाँ गरेर बगिरहने सुसाउनै तमर नदीको स्वर उनीहरूको घरमाथि रानीवनमा सुहाँ सुहाँ गर्दै सुसाएको सल्ले सल्लेरी नै उनका आँखाअघि नाचिरहन्छन् रातो पहरामा त्यसको छेवैको वनमा फुलेको घगेरी र त्यसको फुलमा भरिएको महमुखमा हालेर चप्प चुस्ता पाउने आनन्द उनी सम्झिरहन्छिन् त्यसै ऐसेलुका पहेँला दाना हत्केलाभरि टिपेर मुखभरि हालेर चपाएको स्वाद उनी सम्झिरहन्छिन् मान्छेको मन कस्तो हुँदो रहेछ तन एक ठाउँमा रहे पनि मन अन्त अन्तै पुग्दो रहेछ आज श्यामाको तन विराटनगर उनकी दिदी मालतीको घर पोखरिएमा छ तर मन कता कता सात डाँडा पारी हाट्राईमा घुमिबस्छ उनी झल्यास बिउजेजै भइन् उनले मालतीतिर हेरिन् मालती त पहिलेदेखि नै उनलाई हेरिरहेकी थिइन् श्यामा पनि हेर्दै नै थिइन् तर उनका मनमा आँखा तम्बर नदीको पानी अन्जुलेमा लिएर पिउँदै थिइन् त्यही भएर ऊ झल्यास् बिउँचेझै भइन् के भयो तँलाई मालतीले सोधिन् केही भएको छैन भन्दै स्यामा सम्भ्रिन् अब खाना बनाउनुपर्छ मालतीले भन् बन। दुबै दिदी बहिनी भान्सामा गए मैले परिकल्पना गरेको समाजवाद सिधै जनता र सरकारसित छ सरकारले जनताको गाँस बाँस र कपासको व्यवस्था गर्नुपर्छ त्यसकारण मैले भने जस्तो साना साना कुटीर उद्योग घरेलु उद्योगदेखि लिएर खाद्यान्य मानिसलाई चाहिने जति किसानले उत्पादन गर्ने गाई भैँसी घर गर पाल्ने बाख्रा पाठा भेडा बाख्रा घर गर पाल्ने मानिसहरूले भार वहन नगर्ने भार वहनको काममा पशु लगाउने जस्तो तराईको उदाहरण लिउँ तराईको उत्तर चुरे पहाडको फेदीमा एक माइल चौडाको पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मको ताल बनाउने त्यो तालबाट आवश्यकता अनुसार नहर निकाल्ने बाह्रै महिना खेती गर्न चाहेमा पानी उपलब्ध गराउने सिँचाइको व्यवस्थाको लागि माल त्यो पोखरीसम्म टाका एक्का गाडा रिक्सा ठेला भ्यानद्वारा पुर्याउने पोखरीका ठाउँ ठाउँमा स्टेशनको व्यवस्था गर्ने त्यहाँबाट पूर्व पश्चिम सामान ल्याउने जाने जल यातायातको व्यवस्था सरकारले मिलाउने सबै नागरिकले शारीरिक क्षमता अनुसार काम गर्ने भनौँ सड़कमा गुड्ने साधनका चक्का वा पाङ्रा अनिवार्य रबरकै हुनुपर्छ त्यसो गर्दा सड़क धेरै सुरक्षित हुन्छ साइकल मोटर साइकललाई मात्र इजाजत दिने सरकारी कामकाजलाई जिल्लामा आवश्यकता हेरेर दुई चारवटा जीप वा कारको व्यवस्था गर्ने ठूला ठूला ट्रक बस टोजर बुलडोजर यी साधनहरूको उपयोग भरिसक नगर्ने गर्नै पर्नेमा पब्लिक र सरकारले निर्णय गरेर सड़क नबिग्रिने गरे गरी अति आवश्यक काम परेमा उपयोग गर्ने साधारण अवस्थामा तिनको प्रयोग नै नगर्ने वर्षक मानव श्रमलाई र परश्रमलाई बढी प्राथमिकता दिने टा को काम इँटा माटाका भाँडा गाग्रा घ्याम्पा कप गिलासदेखि लिएर दियो पाला खेलौना आदि बनाउनुपर्छ ती सबै डकर्मीले बनाउँछन् काठका काममा घराएसी घरभित्रका सामान ठेकी हर्पे मदानी आरी भ्यूडदेखि लिएर काठका कन्तुर बाकस घाट पिरा दराज आलमारीदेखि घर निर्माणका सामान काष्ठकारहरूले बनाउँछन् काठका झ्यालडोका पल्ला खापा आदि काठेकर्मीले बनाउँछन् काष्ठकलाको का लागि यो मुलुक प्राचीन कालदेखि नै नामी छ पूर्वकलालाई जीवन्त राख्न उनीहरू अझ राम्ररी काम गर्नेछ and ढुङ्गाको काममा पनि मुलुक विश्वमा प्रसिद्ध छ ढुङ्गाका बुद्धका कृष्णका रामका मूर्तिहरू विश्वमा प्रसिद्ध मानिएका छन् त्यस्तै धातुका मूर्तिको त ठूलो महत्व छ यी सबै काम गर्न सिप भएका कालीगरलाई मुलुकभित्र लगाइनेछ यी सिपहरूको अभिवृद्धि गराउन विशेष विद्यालयहरूका व्यावसायिक शिक्षालाई प्राथमिकता दिनेछ त्यस्तै घरेलु तानबाट बनेका सामानहरूलाई प्रोत्साहित गरिनेछ विदेशी कपड़ाहरू आफ्ना नागरिकहरूका जीव ढाक्न र ओर्न उछ्याउनका लागि कुनै पनि हालतमा मगाइने छैन विदेशबाट मगाउने भनेको हामीलाई नुन मटीतेल र हेलिकप्टर अनि तेसको लागि इन्धन मात्र हुनेछन् आफ्ना नागरिकहरूले उपभोग गरेर बेचेका वस्तुहरू तराई पहाड़ र हिमालमा उपभोक्तालाई वितरण गरेर उब्रेका चिजहरू सरकारले किन्नेछ सरकारले विश्वको बजार खोजेर ती चीजहरू बेच्नेछ विक्रेताहरूमा बिचौलिया हुनेछैन विक्रेताहरूसित बेचे बापत कुनै कर लिइने छैन कर भनेको क्रेताले नै बुझाउनुपर्छ एसरी मोहनले निकै लामो लेक्चर दिँदा नगेन्द्र भनी सुनिरहेकी थिए उनले तराईको कुरा भन्दा भन्दै मोहनले पुरा नेपालकै कुरा गरे जस्तो लाग्यो उनले मोहनलाई रोकेर पहाडको यातायात कसरी गराउँछौ फेरी। फेरी छिमेकी मुलुकबाट वर्षे नै मानिस आउने गर्छन् उनले मोहनलाई रोकेर पहाडको यातायात कसरी गराउँछौ फेरि छिमेकी मुलुकबाट वर्ष नै लाखौं मानिस आउँछन् तिनको समाधान कसरी गर्छौ बारे पनि धारणा आउनु पर्यो नि नगेन्द्रको प्रश्नले मोहनलाई राष्ट्रिय समस्या भन्दा पनि अन्तर्राष्ट्रिय सम्बन्धमा विचार विमर्श गर्न कर लगायो मोहनले भारतबाट आउने खास मानिसहरूको समस्या देखेका छन् तर त्यसको समाधान हालसालै युरोपियन युनियन को उदाहरण लिएर सल्टाउन सकिन्छ पासपोर्ट अनिवार्य गर्नु गर्नुपर्छ र हप्ता दिनभन्दा बढी बस्न दिनु हुँदैन सरकारले नीति बनाइ भइहाल्छ मुलुकमा ठेका प्रथालाई कुनै पनि हालतमा लागू गर्नु हुँदैन भरिषक देशले धान्न नसक्ने ठूल्ठूला परियोजनाहरू सञ्चालनमा रोक लगाउनुपर्छ यति भनेर मोहन मध्य पहाड़को बारेमा विचार विमर्श गर्ने विचारमा अडिए यसरी नै पालैपाल उनले पहाड़को योजना सुनाए हिमालको पनि योजना सुनाए उनका योजनाहरू एक छुट्टै किसिमका समाजवाद तर्फ उन्मुख देखिन्छन् धेरै सवारीहरूको चापले प्रदूषण बढ्ने पृथ्वीको भूस्वरूपलाई असर गर्ने जस्ता उनका भावनाहरू रहेका छन् उनी प्रविधिको विकासले निम्त्याएको विनाशसित सचेत रहेका छन् त्यसकारण पनि उनको समाजवादभित्र धेरै ठुलो प्रविधि अट्नै सकेको छैन मोहन आफ्ना कुराहरू यसरी राखिरहन्छन् यसरी मोहनले नगेन्द्रलाई आफ्ना सबै योजनाहरू सुनाए समाजवादको योजना सुनाए समाजवादमा के के गरेर अगाडि पर्छ ती सबै प्रक्रियाहरू पनि सुनाए यसरी उनीहरू गफमा व्यस्त व्यस्त भइरहे धेरै लामो समयसम्म उनीहरूले गफ गरे हिमालका पहाड़का तराईका आफ्नै किसिमका विकासका कुराहरू गरे विकासका योजनाहरू गरे उनीहरूले विकासका कुराहरू गरिरहँदा आफ्ना श्रीमतीहरूले के सोच्दैछन् के गर्दैछन् कता के गर्दैछन् उनीहरूले त्यो सोच्न भ्याएनन् मात्र उनीहरूले देशको विकास सोचे उनीहरू यही विकास सोचिरहेका थिए मोहन तपाई हो? होने एक्कांश प्रहरी इंस्पेक्टर ठाकुर उन ने उनका सोधे उसंग झस्क अगाड़ी हेरे उनका साथ में सातजना प्रहरी थी। श्यामा भी श्रीमती हं फे उ इन्सपेक्टर ठाकुरले सोधे हो श्यामा मेरी श्रीमतीको नाम हो यता बस्नुहोस् भन्दै मोहनले सिक्वाको खाड देखाए इन्सपेक्टरले खाटमा बस्दै भने हामी यहाँ बस्न आएका होइनौ तपाईँ र तपाईँकी श्रीमतीलाई पक्रन आएका हौ यी यो पक्राउ पुर्जी लिनुहोस् र यहाँ सही गर्नुहोस् म बुढो मान्छे मेरी श्रीमती हामीले के काम बिराएछौँ र पक्रन आउनुभयो त सरकारले बुढाबुढी र आगाले काँचो कचिलो भन्दैन बाबै तपाईँलाई हामी पक्रन आएका हौ राम्रा मुखले भन्दा जाने भए हिँड नजाने भए हामी जबरजस्ती पक्रेर हातकडी लगाएर लान्छौ यसपटक इन्सपेक्टरका कुरा श्यामाले पनि सुनिन् उनी पनि मोहनका छेउमा होइन के भन्छन् यी नानीहरू कसको कुरा गर्छन् पक्रने कुरा पो गर्छन् त यो सत्तरी अस्सी वर्षका बुढाबुढीले कुन राजाको पिडालुबारी फाँडेका छौ र यो के सुन्नु पर्यो ठाकुर प्रसाद सुब्बा प्रहरी निरीक्षक सजत साथ पक्रन आएका छन् उनले रातारात्ता आँखा पारेर लौ तयार हो माथिको आदेश हो हामी अरू केही जान्दैनौ कुरो पनि हामीलाई थाहा छैन हामी आदेशको पालना गर्ने मानिस हो मोहन का घरमा पुलिसहरू आएको देखेर गाउँका मानिसहरू पनि एक दुई जना गर्दै आउन थाले एकैछिनमा ठूलै भेड लाग्यो भेटलाई तितर बितर पार्दै प्रहरीले हटाए अस्सी वर्षको मोहन पैंसाठी वर्षकी स्यामालाई बिना कसुर पक्रन आएको देखेर गाउँका मानिसहरू निकै रिसाए तर तिनीहरूलाई शान्त पार्दै मोहनले भने हेर गाउँले दाजुभाइ बाए दिदी हो तपाईँहरू शान्त रहनुहोस् हामी बुढाबुढीलाई पक्रन आए हामी त्यही थानामा पुगेर फर्कन्छौं पिर मान्ने कुरै छैन त्यसमा पनि हामी घरले जा जा जंगलले आ भन्ने अवस्थाकालाई सरकारले किन पक्र मोहनका कुरामा श्यामालाई पिर त पर्यो तर अर्को उपाय केही थिएन राजतन्त्र संवैधानिक आयो राजतन्त्र हटेर रा प्रजातन्त्र र गणतन्त्र स्थापना भएको बेलामा पनि मान्छेलाई सरकारले चाहने बित्तिकै जेल हाल्न सक्छ झुक्याएर मार्न सक्छ जे पनि गर्न सक्छ भनिन्छ नि जिउ सरकारी त्यस्तै ठान्नुपर्छ मोहन चाउरी परेको अनुहार लिएर ठिङ्ग ठाकुर प्रसाद सुब्बाका अघि उभिए दुवैका आँखा जुटे तर ऊ इन्स्पेक्टर थियो उसले आदेश मान्नु थियो उसले मोहनलाई भन्यो हो। क्षमा होला म तपाईँको पक्षमा केही गर्न सक्दिनँ यो आदेश मैले पालना गर्नैपर्छ ठिकै छ नानी हामी तिमीसित जान्छौ तर हाम्रा मालताल छन् तिनको व्यवस्था गर्छौ घाँस पानी चारो दिन्छौ र तिम्रो पछि लाग्छौ हुन्छ हुन्छ छिटो गर यस्तै हो तिनीहरू भाग्छन् कि घर घेर बस्छ प्रहरी निरीक्षकले सिपाही श्यामालाई सारो नै लाग्यो जीवन खल्लो लाग्यो पचास पचपन्न वर्षदेखि आफ्नो भनेको घर आज दैलो समेत उघारेर उदाङ्गो पारेर जान पर्ने भएकोमा उनी धेरै पिरो लिइन् नाङ्लामा चार माना जति मास र मकै निकालेर आँगनमा आ आहा भन्दै परेवालाई चारो हालिन् परेवाले पानी खाने डुडमा एक जति पानी हालिन् आँखाबाट आँसु झार्दै उनी भित्र थालमा भात ल्याएर कुकुरलाई डुडमा हालिन् फेरिका खसीलाई लोग्नेले बिहान सकी नसकी काटेको घाँस हालिन् मजुत्राले आँसु पुस्तै भित्र पसिन् बाकस खोलिन् आखिरी पक्रिएर पुलिससित जानै परेपछि उनीसित भएका आपत परेका बेला खर्च गर्न भनेर राखेका आठ सय जति रुपियाँ थैलीमा लिए थिए ती झिकिन र थैली कम्मरमा बाँधिन् नयाँ लुगा निकालिन् मोहनका पनि दौरा सुरुवाल निकालिन् सामान निकाल्दै गर्दा एक कस्तो दिन आयो आज यो मर्ने बेला यिनीहरूका कोही छैनन् भनेर दुइबले पठाएको होला दैवले खटाएको होला नत्र किन हामी बुढाबुढीलाई पक्राउनु पर्थ्यो आँखाका कोषबाट खसेका सुनौला आँसुका दाना गालामा गुड्किँदै छातीमा झरेर रा भिजिरहेको थियो एउटा छोलामा लगाउने लुगा फाटा हालिन् रा के के सम्झिरहिन् रोएरै भित्रै भण्डारमा बाकस खुल्लै राखेर बसिरहन् उनलाई त्यो बेला पिरबाहे केही परेन मनले ग्वालीमा गएर गाईलाई घाँस हालेर गाईका आङ सुमसुम्याए पुच्छरमा अल्जेको घाँसको तेन्द्रो फ्याँके बाछी राम्रो थियो राम्ररी सुमसुप्याए धेनु राम्ररी बस्नु भने घाइले उनको कुरा बुझे चाहिँ गरेर उनलाई चाट्यो आँखाभरि आँसु पार्यो बिना समय बिना कारण करायो यी बुढाबुढीहरू के पो गरी बस्छन् छिटो गर भरे तेह्रथुम पुगिँदैन इन्सपेक्टर ठाकुरले कडा स्वरमा भन्यो तर मोहनले उसका कुरामा त्यति ध्यान दिएनन् उनीहरूलाई केही नबनी घरदेखि अलि तलको डाँडामा गए एउटा सिपाही उनका पछि पछि गयो त्यो डाँडामा एउटा ठुलो चपलेटी ढुङ्गो थियो त्यहाँबाट तल बग्ने निलो तम्मर नदी दे देखिन्थ्यो त्यहीँबाट बुढाले नदीलाई ठोगे माथि नामजाङकी भगौतीलाई र घन्टेकी चण्डीका देवीलाई मनमा सम्झे फर्केर घरमा आए सिपाहीहरू हतार लगाउँदै थिए भित्रबाट गागरुमा पानी लिएर स्यामा आइन् त्यो गागरुको पानी तुलसी मठमा खनाइन् र भनिन् अबदेखि तिमीलाई पानी चढाउनमा पाउँदैन तुलसीका मठका वरिपरि उम्रेको दुबो र फक्रेका हेरिन् र हेरिरहन् अब प्रहरीहरू तातिसकेका थिए यो के को, को नाटक गर्छन् ए बुढा हल्ला कामीले हातको पुलिसको डन्डा देखाउँदै दे भन्यो तर मोहन बोलेनन् उनी प्रहरी निरीक्षकतिर फर्किएर सोधे अब हामीलाई नानीहरूले नै लाने होइन त हो पक्रन भनेर पुर्जी लिएर आएका छौँ पक्रेर लाने हो निरीक्षकले ठाडे जो आफू श्यामा यिनीहरूले लाने नै जाउँ क्यार निस्क निस्क बाहिर भन्दै मोहन भित्र बसे भित्र श्यामा अर्ध मूर्षित अवस्थामा थिइन् उनलाई मोहनले उठाए जाउँ हिँड उनले भने प्रहरी लिन हामीलाई आएका छन् उनीहरूले अब हामीलाई लान्छन् यो घ यो हाम्रो घर कसका जिम्मा हुन्छ श्यामाले सोध्यौँ त्यो त सरकारको हुन्छ नि सरकारले पक्रेर लगेपछि मोहनले सुनिने गरी भने प्रहरी निरीक्षकले जङ्गिदे भन्यो के सरकारले जिम्मा लिन्छ तिमीहरूका छोराछोरीलाई लिन्छन् जिम्मा छोराछोरी भए त हुन्थ्यो नि मोहनले भने त्यसो भए तिमीहरूले मनले खाएको मान्छेलाई बुझाए हुन्छ मोहनले पल्ला घरका भतिजालाई बोलाएर भतिज माइला रणवीर हामी फर्केर नयान्जेल हाम्रो घरबार व्यापार तँलाई भयो राम्ररी बस्नु स्यामा सिक्वामा निस्किन् उनलाई कहाँ जानु पर्ने हो थाहा छैन सिक्वामा तीनवटा पोका निकालिन् पुलिसको आदेश मानेर एउटा पोको टाउकाबाट पिठेउमा बोकिन् अर्को सानो पोकामा बाटामा खानालाई बोकेका चिउरा थिए हातमा झुन्ड्याइ अर्को पोको सानै सानो थियो मोहनका लुगा फाटेर ओर्ने बर्खा थिए मोहनलाई देखिन् श्यामाले हिन्ने बेलामा अपहत्य गरी घरको दैलो ढोगिन् सिकुवा ढोगिन् तुलसाको मट ढोगिन् आगन ढोगिन् घरको मूलथाम ढोगिन् छतिर फर्केर भनिन् अब यो बुढेसकालमा हामीलाई कहाँ लान्छौँ पुलिस नानी भनेर सोधिन् मोहनले उस्तै गरे गाउँलेहरूतिर फर्केर मने मऱ्यो भने ज्या है भनेर दसबाट क्रिया गरिदिनु बाँच्यो भने आइहाल्छौँ तर मलाई लाग्छ तपाईँहरूसितको अन्तिम भेट होला यो गणतन्त्रले मलाई दिएको पुरस्कार हो श्यामाले ठिक पारेको पोकु बोकिन् अब अघि लाग तिमीलाई पाल्छु भनेर तिम्रा बाआमासित वचन खाएर ल्याएको थिइन् आज उस्तै भयो केही नगरी सरकार लाग्यो तर यस्ता अत्याचारी सरकारको आयो पनि धेरै रहँदैन कस्ता कस्ता राणा शाह जार अलेक्जाण्डर त गए भने यस्ता जनताका विरोधी के रहला त वर्ता बोल्ने होइन ए बुढा एउटा सिपाही जङ्गियो दुईजना सिपाई अघि अघि दुईजना सिपाई पछि पछि मोहनका छेउमा प्रहरी निरीक्षक हिँडे अलि माथि राम जितेको उकालो काटेपछि डाँडाको चौतारामा उभिए प्रहरी निरीक्षकले मोहनलाई हातकडी लगाउन लगायो मोहनले आनेकाने गर्थे भने यो किन चाहियो र म बुढो मान्छे कतै जान्न क्यारे हामीलाई जे गरेर ल्याउनु भनेको छ हामीले त्यसै गरेर लान्छौँ ठाकुर इन्सपेक्टरको बोली सुन्यो लामो कोरेटो बाटो मोहन र श्यामा कैदी जसरी बिस्तारै बिस्तारै हिँड्न थाले स्यामालाई महानिर्माणको यात्रातिर निस्के चाहिँ लागिरहेको थियो मोहनलाई भने श्यामालाई यो उकालामा त्यो पनि पक्राउ परेर आफ्नो साथमा हिँडाउनु परेकोमा धेरै पिर परेर नरमाइलो लागिरहेको थियो प्रहरी निरीक्षक भने ठुलै काम फत्ते गरेको ठानेर हाँस्दै भन्दै थिए एकैटाहरू हो छिटो है शिकार मोटो परेको छ भरे बेलुका तिमीहरूलाई मासु भात खुवाउँछौ पक्रेको पन्ध्र दिनपछि घुमाउँदै काठमाडौँको हनुमान ढोका प्रहरी कार्यालयमा मोहन र श्यामालाई पुर्याइयो त्यो दिनसम्म उनीहरूलाई किन पक्रेको हो भन्ने थाहा थिएन त्यहाँ एसपी शैलेन्द्रले मोहनको समाजवाद र त्यसले देशमा ल्याउने विकृतिको विषयलाई लिएर पक्रिएको जनाए उनले यो पनि भने कि मुलुकलाई अग्रगमनतिर लैजाने बेलामा उनले प्रतिपादन गरेको सिद्धान्त देशलाई पश्चगमनतर्फ पछाडितिर धकेलेका लक्षणहरू देखा पर्न थालेकाले त्यसको ज्वरो काट्नु वा उखेल्नु परेकाले त्यसका मूल कारक तत्त्वहरूलाई पक्राउनु परेको हो नेपालगञ्जका मूलचन्द आजाद र दिव्याश्वरी पक्राउ परिसकेका कुरा पनि उनले थाहा पाए काठमाडौँकै नेत्रबहादुर रायमाझीलाई पनि पक्रन खोजिरहेका राय रहेछन् उनी विदेश गएकाले पक्रन नसकेका रहेछन् उनीहरूलाई अग्रगमनको विरोधी र तत्कालीन सरकारको सिद्धान्तको विरोधमा जाँदा जन्मकैद वा मृत्युदण्ड समेत हुने रहेछ यी सबै कुरा भित्रभित्रै बुझेपछि मोहनले एसपी शैलेन्द्रसित सोधे मैले र हाम्रो समूहले प्रतिपादन गरेको सिद्धान्त अहिलेका प्रधानमन्त्री तथा राजा राज राजनेतालाई बताउँछु उनलाई चित्त बुझे म चित्त नबुझे थुनैमा बसुला, बस्नुला एकपटक प्रधानमन्त्रीसित बसेर कुरा गर्ने इच्छा छ त्यही व्यवस्था तपाईँले मिलाइदिनुहोस् मोहनका कुराले प्रहरी सेवाका उच्च अधिकारीहरू आइजीपी समेत तर्सिए तर मोहन र श्यामाका आग्रहहरूले उनीहरूले व्यवस्था मिलाए सिंहदरबारको प्रधानमन्त्रीको कार्यालयमा मोहन र श्यामालाई उपस्थित गराइयो त्यहाँ तत्कालीन प्रधानमन्त्री मुकुन्द उनका सचिवहरू राजनीतिक विश्लेषकहरू विशेषज्ञहरू कूटनीतिज्ञ विश्लेषकहरू राजनीतिका कूटनीतिज्ञहरू तीस पैंतिस जनाको उपस्थिति थियो त्यहाँ प्रधानमन्त्रीले मोहन र श्यामालाई सोधे तपाईहरू नै हो अग्रगामी प्रगति उन्मुख हाम्रो व्यवस्थाको विरोध गरेर त्यसका ठाउँमा अर्को नाम मात्रको समाजवादी व्यवस्था ल्याउन खोज्ने तपाईहरूको सिद्धान्त के हो मोहनले उठेर भने त्यसको ठूलो व्याख्या म गर्न चाहन्न हामीले परिकल्पना गरेको समाजवादी सिद्धान्त र त्यसका विभिन्न अङ्कहरू यही पुस्तकमा मैले समेटेको छु यही नै हाम्रो उत्तर हो यसभित्र अग्रगमन पाउन सकिन्छ हामी ठान्छौ अहिलेको चलिरहेको व्यवस्था पश्चगमनको व्यवस्था हो यसले मुलुकलाई अपराधिक बनाएर छोड्छ कसरी यो व्यवस्था पश्चगमनकारी हुन्छ प्रधानमन्त्रीले रात आँखा पारेर रा मोहनलाई सोधे मोहनले पनि नडराइकन चलिरहेको व्यवस्था पश्चगमनकै प्रतीक हो भनेर यसरी व्याख्या गरे हेर्नुहोस् प्रधानमन्त्रीज्यू यो व्यवस्थामा पहिलो कुरा लाखौं गाड़ीहरू विदेशबाट यस मुलुकमा ल्याइएका छन् तिनमा हाल्ने तेल विदेशबाटै आउँछ वर्षेनो करोड़ौं डलर विदेश जान्छ दोस्रो यो व्यवस्थामा श्रम विदेश पठाएर तिनले पठाएको डलरले यहाँका नेताहरू पुसिएका छन् अन्तर्राष्ट्रिय गैर सरकारी संस्थाहरूले यो देशको गोपनीयता सबै उदाङ्गो पारेका छन् गाउँमा विकासको नाममा विभिन्न समूहहरू जस्तो महिला समूह युवा समूह एकल महिला समूह वृद्ध ब्रिद्द वृद्धा समूह खोलेर त्यसलाई शोषण गर्ने काम गरेका छन् अहिले झट्ट हेर्दा राम्रो जस्तो लागे पनि अन्त्यमा त्यसले दिने परिणाम एकदमै नकारात्मक छ त्यस्तै यस देशका अहिलेका वित्तीय संस्थाहरूले पहिले साहुहरूले किसानहरूलाई शोषण गरेको भन्दा बढ्ता शोषण गरिरहेका छन् यस्ता अनेकौं हातखण्ड अपनाएर अहिलेको व्यवस्थाले जनताको शोषण गरिरहेको छ त्यसैले यो व्यवस्था पश्च छ अन्य कुराहरू जस्तो देशमा शिक्षाको क्षेत्रमा स्वास्थ्यको क्षेत्रमा यातायातको क्षेत्रमा र जीवनका प्रत्येक पक्षमा भइरहेका अव्यवस्थाहरूको व्याख्या गरेर साध्य नै छैन के भन्नु यो व्यवस्थाले यस देशको जङ्गल सके ढुङ्गा सक्दैछन् मोहनले यसरी प्रश्न प्रधानमन्त्रीले सुनेको नसुने चाहिँ गरे कारण प्रधानमन्त्रीले त्यो पुस्तक र सिद्धान्तका बारेमा थोरु बहुत सुनेका थिए उनका सल्लाहकारहरूले उनीहरूले गर्दा विकास अवरुद्ध भयो भनेका थिए त्यसैले मोहन्त श्यामाको समूहलाई निस्तेज पार्न र उनीहरूलाई घुँडा टेकाउन यो पक्रने र थुन्ने व्यवस्था गर्न लगाएका थिए त्यसमा शत प्रधानमन्त्री पनि उनीहरूकै विपक्षी बनेका थिए उनले सोधे यो सोह्र सत्रौं शताब्दीको जस्तो घोडा गुरुगाडामा चढेर जीवन निर्वाह गर्ने कुरो हो र जवा दिन थालेन्नुहोस् प्रधानमन्त्री ज्यू हामी सत्रौं शताब्दीकै जसरी भात खान्छौ पानी खान्छौ हेडुल गर्छौ खेलच नाच्छौ त्यस्तै उत्पादनमा उनै अन्न अहिले पनि हामी उत्पादन गर्दैछौ पानी उतै बच्छ हावा उच्च चापबाट निम्न चापतिर नै पक्छ घाम तातै हुन्छन् जुन शीतलै हुन्छन् आगो तातै हुन्छ प्रकृतिमा भएको वस्तुहरूका आफ्नै धर्म छन् रहिरहनेछन् हामीहरूले प्रतिपादन गरेको सिद्धान्त हाम्रो मुलुकका लागि अति उपयुक्त छ यो सिद्धान्तलाई संसारका अरू अरू मुलुकहरूले पनि माने भने उनीहरूलाई पनि राम्रै हुन्छ श्यामा बोल्दै थिइन् उनको के कुरो प्रधानमन्त्रीलाई मन परेन रोक्ने भने यो मेरो राजनैतिक सल्लाहकार गोवर्धन गुरुङले अध्ययन गरेर अर्को बैठकमा पेश गर्नेछन् यो बुढीको गन्थन सुन्ने मलाई फुर्सद छैन यिनीहरूलाई जहाँबाट ल्याएको हो त्यहीँ रहिजाऊ प्रधानमन्त्रीको यो भनाइपछि त्यो बैठक समाप्त भयो यस्ता व्यवस्था विरोधी बाघीलाई हुन्न सभा उठ्यो सिद्धान्तमा लागेका मोहन र स्यामालाई भने सिद्धान्तमा र संगठनमा विश्वास थियो प्रहरीले फेरि उनीहरूलाई हनुमान ढोकैमा लगे मोहनलाई पुरूष क्वार्टर र श्यामालाई महिला क्वार्टरमा राखे दृढ भए पनि देशले रणभुल्लमा परेको बेला उनीहरू पनि रणभुल्लमा परे उनीहरूलाई पनि रणभुल्लमा पारियो सिंहदरबारमा पटक पटक सभा भए पटक पटक छलफल भए छलफलमा हाहा गर्दै हाँस्ने थुप्रै भए ठूल्ठूलै जाँडका घ्याम्पा रित्तिए ठूलै रकम विदेशी कम खर्च भए अन्तमा प्रम मुकुन्दले उनका सल्लाहकारले भनेको मानेर भने, माने रा, भने यिनीहरूलाई राजबन्दी बनाएर राख्नु राजबन्दी भनेपछि आजीवन भन्दा बढी हुन्छ यही सुनाइदिनु नत्र त त्यो बुढो मान्छे त्यो बुढी आई मैले सोच्नु पर्दैन मोहन र श्यामालाई आदेश सुनाउन मात्र ल्याइएको थियो सुनाइसकेपछि तल ठिक पारिएको गाड़ीमा सेनाले हाले अब प्रहरीले छोडे महनको हातको नेल पनि खोले गाड़ी सिधै कावेलीको किनार उत्तर गयो त्यो ठाउँमा एउटा ठूलै घर थियो त्यसलाई दरबार भन्दा पनि हुने घरभन्दा पनि हुने त्यसको पटाङ्गिनी लगेर राखे त्यसपछि त्यहाँको रेखतेक गर्ने मान्छे आयो उसले सबै कुरो थाहा पायोजी गर्यो मोहनलाई हातमा समातेर ल उठाउ तपाईँको बस्ने घर यही हो अब भने त्यो मान्छेले मोहन उठेर भने म मात्रै मेरी श्यामा नि तपाईँहरू अब बेग्ला बेग्लै बस्नुपर्छ यो राजवन्दी गृह हो यसमा पुरुष र स्त्रीलाई बेग्ला बेग्ले राखिन्छ उसले भन्यो श्यामा यो मान्छे के भन्दैछ अब रुद्ध गल्लामा मोहनले श्यामालाई हेरेर सोधे स्यामाले केही भनिनन् उनको 65 वर्षको शरीरको सबै अङ्ग प्रत्यङ्ग गलेको कपालज आँखी भौ आँखाका परेलासम्म फुलेका लोग्नेलाई एउटा सिद्धान्त दियो भन्दैमा थुन्ने सरकारका छेउमा उनी मोहनलाई के भन्न सक्थिन् र उही आँखा बढी आँसु पारेन् सुनका ढिक्का जस्ता आँसु बढेर झारेर मोहनका आँखाबाट पनि उनै थोपा उस्तै किसिमका झर्न लामो समयपछि तानाशाहका भेदियाहरूले सोहन सिंहको जीव सभाबाट निकालेर उनीहरूका दुर्गम गाउँमा पुर्याए उहाँ उसका नेताहरू हातमा बन्दुक बोकेका बोकै भए उसका वायु तयारीको तयारी नै रहे मानव अगाडि उनीहरू नतमस्तक रहे उनीहरूका मालिक जब मालिक र उसका सन्तान लिएर त्यो पुँजीको संसारबाट टाढा धेरै टाढा भागेर गयो तब उसका भातमा पालिएका कुकुर जस्ता सेनाहरू जीवन निर्वाह आफै काम गरेर गर्नुपर्ला भनेर अत्यन्त दुःखी भए जनसागर उनीहरूका केन्द्रमा खनिन खोज्यो तर पन्चानब्बे वर्षीय मोहन र अस्सी वर्षीय श्यामाले त्यसो नगर्ने सहारा गरे श्यामाले टाउको हलाएरै भनिन् तर उनीहरूका इसारा जनताले राम्ररी बुझेनन् त्यो थाहा पाएर मूलचन्दाले ठूलो स्वरमा माइकआउट गरे हाम्रो मूल शत्रु भेदियाहरूले फकाएर लगिसके अब उसको जुठो पूरख आएर बसेका व्यक्तिहरूमा हामीले जाय लाग्नु हुँदैन अब उनीहरूलाई हामी एउटा मौका दिउँ त्यो के भने उनीहरूसित रहेका हात हतियार हामी जनताका अगाडि जिम्मा लगाऊँ मूलचन्दको स्वर सुनेपछि डरले थरथर कामदै उनीहरूका कमान्डर शमशेर सिंहले सोध्यो हामीले अहिलेसम्म मानेको मालिक मुल्कमा छैनन् अब हतियार बुझाउँदा हाम्रो ज्यान रक्षाको जिम्मा को, को लिन्छ बुढा मोहनले अम्बिका सावालाई समातेर भन्न लाए तिमीहरू हतियार बुझाओ तिमीहरूको रक्षाको जिम्मा हामी लिन्छौ अब तिमीहरू हामी सरह भयौ समूहबाट त्यही शब्द आयो हो, हो तिमीहरू अब हामी सरहका भयौ लफल र कुराकानी पछि उनीहरूको कमान्डर शमशेर सिंहले उसको दर्जेन चिन्ह भएको टोप र हतियार मोहनका अगाडि भुइँमा राखे सलामी दियो उसका अधीनका सेनाहरूले त्यसै गरे तिनको व्यवस्थापन गर्नलाई अम्बिका सावाले नगेन्द्र बहादुर थापालाई जिम्मा दिए नगेन्द्र बहादुर थापा यता जीवन निर्वाह समूहका सेनाका नायक थिए उनी अघि सरेर ताना शाहका सेनाहरूलाई घेराबन्दमा पारे र उनीहरूका हात हतियार सबै आफ्ना स्वयंसेवक सैनिकका जिम्मा लिए शमशेर सिंहहरू यसरी उनीहरूको मालिक मोहन सिंहबाट भेदियाहरूका भरमा परेर मुलुकै छोडेर हिँडेपछि थुनामा थुनिए तर त्यो मुलुक निर्माण गर्ने कार्यशाला दियो श्रम शिरी पन्ध्र वर्षको जेल जीवनपछि श्यामा र मोहन पूर्व पहाड़ धनकुटा तेरोथुम आरसाई होडा याखा गाउँमा गए उनीहरूलाई मूलचन्द अम्बिका नगेन्द्र बहादुर थापाले पुर्याए उनीहरू पुग्दा उनीहरूको घरको एउटा निश्चाना मात्र रहेछ गाउँलेहरूले पनि सोहन सिंहका डरले उनीहरूको घर गाउँले लिप्ने पोत्ने गरेन छन् गाईवस्तु उनीहरूका शत्रुहरूले लगेछन् घरको छानो चुह्ने भएको रहेछ आँगनमा झारपात उम्रेर जंगलै जस्तो भएछ तुलसीको मठ मन्दिर भत्केछ मोहनलाई आँगनमा गुन्द्रियो छ्याएर राखे बुढो अशक्त मान्छे जेन्तिन मुस्किलले त्यहाँ घरमा पुर्याइयो उनी लखतरान भएर गलेका थिए स्यामाले घर वरिपरि घुमेर चौगारो हेरिन् भत्किन लागेको थियो भित्र पस्न खोजिन् सिकुवा हेरिन् दैलो हेरिन् दैलाबाट भित्र हेरिन् कोही पनि थिएन गग्रेटोमा गाग्रो थिएन अगेनामा आगो थिएन अगेनामा ओदान थिएन चुलो थिएन दिया घरमा थिए थिएन भनौ छ भन्नु त्यहाँ केही थिएन मोहन र श्यामा कालकोठरीबाट फर्केर आए भन्ने सुनेर गाउँका उनका पक्षका सबै मानिस भेला भए ती मानिसहरूलाई नगेन्द्र बहादुर थापाले उनीहरूको घर सरसफाई गरेर ठिक्क गर्न अनुरोध गरे श्यामाको अत्यन्त सहयोगी मुक्लुङ्गे राईको अगुवाईमा सबै काम हुने भयो सबै सरसफाई गर्न हप्ता दिन लाग्ने भयो त्यति दिनसम्म उनीहरू मुकलुङ्गेकोमा बस्ने भए अम्बिका सावत त्यो व्यवस्था मिलाएर ताप्लेजुङतिर लागे नगेन्द्र बहादुर थापा चैनपुर धनकुटातिर लागे मूलचन्दहरू छविलाल चौधरीहरू पश्चिमतिर लागे गोवा काजीहरू तोप्के गोला वलाङचुङ लागे No uh -huh. श्यामा र मोहन आज बुढौलीमा छन् उनीहरू एउटा सिद्धान्त र दर्शनको व्यवस्था र त्यसको कार्यान्वयनको कुरा जनतामा बुझाउँदै सम्झाउँदै संगठन गर्ने सक्रिय कार्यकर्ताहरूलाई संगठित गर्दा गर्दै जेल परे थुनिए पन्ध्र वर्ष पैसाठी वर्षकै श्यामा अस्सीकी भइन् अस्सीका मोहन पञ्चानब्बेका भए कस्तो कठिन जीवन बिताए उनीहरूले जेलमा खोपामा राखेका खाना खोपैमा राखेको पानी खाएर रा, घामपानी पनि नदेखिकन कोठामा पन्ध्र वर्ष बिताउनु उनीहरूका लागि कठोर यातना थियो तर त्यो उनीहरूले वास्तविक दर्शन र सिद्धान्तका खातिर बिताए पन्ध्र वर्षपछि उनीहरूको जीवन सुन्दरमा पनि सुन्दर भएको छ घुडाको याखा गाउँ आज खुसीले झुमेको छ खुलेको छ पर गाउँमा केटाकेटीहरू उत्तरको यामा कुम्बागढ़ीमा रम्न लागेको कुहिरो देखेर हेर्दै खेल्दै भन्छन् ऊ हिउँले आकाश छोएको छ श्यामाले उनको गाउँको एउटा सानो नानी पारसमणीले त्यस्तो भनेको सुनेर आश्चर्य चकित र त्यो नानीतिर हेरिन् उनले मनमने भनिन् आज अस्सी वर्ष भए तर पनि हिमाल र आकाशको सम्बन्धको कुरा बुझेकी रहेनछु कस्तो पवित्र मन हुन्छ बालकहरूको उनी आँगनमा गएर भीन र खुल्ला आकाशलाई चारैतिर हेरिन् परपरसम्म बादल लागेको थियो सिधा माथि निलो आकाश थियो परपरसम्म परिदेशसम्म आकाश जोडिएर गोलाकार बने जस्तो देखिन्थ्यो घाटमा मोहन ढल्किरहेका थिए उनी पूर्व स्मृतिमा चुर्लम्ब डुबेका थिए उनले श्यामासित बिहे गरेका दिन सम्झे उनीसित बिताएका वर्षहरू सम्झे यो उनीसित बिछोडिएर जेलमा पन्द्र वर्ष बिताएको सम्झे मर्नु आज हो कि भोलि छ मे भने श्यामा कसरी बाँच्ने कहालिये उनको मगज में एकचोटि लाख तरंग उठे फैलिए शरीर रोमित भहार को रंग बदलि के गरूं? कसो कस कर जाऊं कता बसूं छटपटी छटपटी भ उनको अनुहारको रूपै सर्लंगा सुकेर सेतो भयो श्यामाले त्यो देखिन् र अब के भयो भनेर तुरन्त लोटामा पानी ल्याएर अनुहारमा छ्यापिन् र उनलाई पानी खुवाइन् हात मसारिन् खुट्टा मसारिन् हात मिचिन् खुट्टा मिछिन् श्यामाले मोहनलाई त्यसो गरेको गाउँको कृष्ण कन्दङवाले देखे उनले पनि छाती बिस्तारो मिचे बिस्तारै मोहनको होस आयो उनले श्यामाको हात समातेर भने श्यामा मलाई के भयो मलाई पानी खान देऊ स्यामाले फेरि पानी खुवाए चिनी पानीमा कागतीको चानो मिसाएर खुवाई अपराधीहरूले पन्ध्र पन्ध्र वर्ष थुनेर तिमी र मलाई एक्लै राखे स्यामा, मैले तिमीलाई जीवनमा सुख त दिन सकिन राम्रो गरी मर्न पनि नदिने भए तर पिर नमान आजका दिनसम्म तिमीले अगाध निष्ठाको साथ जनताका पक्षमा लड्यौ र आज त्यही सिद्धान्तका अनुयायीहरूले इतर पक्षकालाई धराशायी बनाएका छन् त्यही हाम्रो हामी सबैको महत्तम प्राप्ति हो त्यसैमा मैले चित्त बुझाएको छु मोहनका कुरा मोहनको अवस्था देखेर श्यामालाई पर्यो श्यामा र कृष्ण कन्दङ्गाले उनलाई विस्तारै उठाएर भित्र हुने भुइँतालामे अघे नानेरको छेनमा थियो त्यही लगेर सुताइयो उनी सुतेर खुट्टा पसारेर श्यामालाई छेउमा बस्न भने कृष्ण कन्दङ्बाले उनीहरूको हेरचाह गर्न हर्केलाई बोलाएर उनी घरतिर लागे जाने बेलामा उनले श्यामालाई सम्झाउँदै भने भाउजू पिर मान्नु पर्दैन दाइजोसो दहरो भएकोलाई कहिले केही हुँदैन हरके पानी लिन तामाको गाग्रो बोकेर पँधेरा गयो श्यामा मोहनका छेउमा बसिने र उनको टाउको बिस्तारै थिच्न थालेन, टाउको थिच्दा थिच्दैन हर्के पानी लिएर आउँदा उनीहरू दुवैजना एउटै ओछिनमा निधाएको देखेर उसले देखेर हतार हतार गरेर उसले भात तिउन पकाएर उनीहरूलाई खाना उठायो तर उनीहरू महानिन्द्रामा पुगिसकेका थिए हर्केले डाको छोडेर रोएको सुनेर के भयो भन्दै कृष्ण कन्दन उनले दुवैजनाका नारी छामेर यस संसारबाट विदा भएको कुरो सबैलाई भेला पारेर बताए मोहन दाई श्यामा भाउजू एकै साथ आज खसे तर उनीहरूले प्रतिपादन गरेको सिद्धान्त भने अमर भएर बाँचिरहो उनीहरू मर्दा गाउँ रोयो जिल्ला रोयो अञ्चल रोयो र रोयो मुलुक तर उनीहरूले दिएको सिद्धान्त पाएर लहरा पहरा पहाड़ पर्वत गाउँ बेसी हिमाल अमाल हा, माल हाँस्यो मुजुर नाच्यो डाँफे नाच्यो नाच्यो चिबेचरी गाउँका संयौं मानिस भेला भएर तम्म प्यागे दुवानमा उनीहरूको सत्सङ्ग गरियो उनीहरूका भतिजले उनीहरूको दशात्र क्रिया गरे हरेक सिजन रेडियोभिजन एकानब्बे दशमलव छ मेगा हर्जको तरंगमा कार्यक्रम स्पर्श र कार्यक्रम स्पर्शमा केही श्रृंखला अगाडिदेखि हामी साहित्यकार सरोज ओलीको उपन्यास माटोको मायाको वाचन गरिरहेका थियौं माटोको मायाको वाचनको आज अन्तिम श्रृंखलाको वाचन यही सकिन्छ अर्को साथ हामी एक फरक गद्यका साथमा उपस्थित हुनेछौं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 आजको यस विषयबाट हामीले पनि विदा मागेर जाने बेला भइसकेको छ एथेन्जेलसम्म प्राविधिक कक्षबाट साथ दिनुने नै कविताजीलाई धेरै धेरै धन्यवाद भन्दै म कार्यक्रम प्रस्तुत आ पर्वत स्पर्श पनि विदा माग्छु रेटिभिजन सुन्दै गर्नुहोला नमस्कार शुभरात्रि